नमस्कार अर्पण सबैका लागि सबैका लागि रेडियो अर्पण एक सय चार थप समयकानलाइनपेबाट संसारभरि के साथ सुनिरहनु भएको साँझ साढे छ बजेको अर्पण स्थानीय समाचारमा तपाईँलाई स्वागत छ म सुजिता हमाल विस्तारमा पूर्वी चितवनको रत्नगर दश सिरोनामा निर्माधीन श्रीकृष्ण प्रणामी मन्दिरमा संचालन भइरहेको श्रीमद् भागवत ज्ञानमा ऐक्यवाद अहिलेसम्म पन्ध्र लाख रूपियाँ संकलन भएको छ श्रावण एक गतेदेखि शुरू भएको महायज्ञ श्री कृष्ण जन्माष्टमीमा समापन गरिने मन्दिर संचालक समितिका अध्यक्ष तिलकराज शर्माले जानकारी दिनुभयो करिब पन्ध्र कक्षा पाँच धुरमा फैलिएको सो मन्दिर दुई सालदेखि निर्माण शुरू गरिएको र अब दुई वर्षभित्रमा निर्माण कार्य सकिने अध्यक्ष शर्माले बताउनुभयो अहिलेसम्म एक करोड़ पचहत्तर लाख रूपियाँ खर्च भइसकेको र अझै थप एक करोड़ पचास लाख रूपियाँ लाग्ने अनुमान गरिएको कुसाध्यक्ष दीपक चन्द्र शर्माले जानकारी दिनुभयो धार्मिक यज्ञ कथा वाचन सफल रूपमा गर्दै आयोगले तोकिएको समयमी मन्दिर निर्माण सम्पन्न हुने निर्माण समिति संयोजक ढुण्डी राजकालले बताउनुभयो मन्दिर निर्माणका लागि नेपालकै प्रथम महिला भागवत बाचिका विदुषी तारा खिमिरेद्वारा श्रीमद भागवत ज्ञानमायज्ञ संचालन भइरहेको छ आज मन्दिर परिषदमा भएको कार्यक्रममा रेड्डी अर्पण एक सय चार एवं अभियान टेलीविजन का प्रबंध निर्देशक वेद प्रसाद आचार्य प्रमुख अतिथि रहन् समिति का अध्यक्ष तिलकर अध्यक्षता बोलते प्रमुख अतिथि आचार्य धार्मिक धरोहर मानस में आध्यात्म को विवास कराई सत्कर्म रि को बाटो डोरा करने मारवाड़ी सेवा समिति का पदाधिकारी स्थानीय संघ संस्थाका प्रतिनिधिको समेत सहभागिता रहेको थियो श्री कृष्ण पढामी युवा परिषद बाइचूरा महिला समिति लगायतको सहयोगमा संचालित कार्यक्रममा कथाकार रोहित राजगुरूङको जन्मोत्सव परेकोले आज युवा परिषदका अध्यक्ष जगदीश शर्मा रामहरे अधिकारी श्यामवरा लकातले शुभकामना व्यक्त गर्नुभएको थियो रत्नगरमा रहेका अनाथ बालबालिकाहरूलाई तेक्वादो सिकाउन शुरू गरिएको छ तेक्वान्दोका अन्तर्राष्ट्रिय प्रशिक्षक किरण श्रेष्ठले बालबालिकाहरूलाई निशुल्क रूपमा तेक्वान्डो सिकाउन शुरू गर्नुभएको हो विभिन्न सामाजिक कार्यमा अग्रसर बन्दी आउनुभएका श्रेष्ठले निशुल्क तेक्वान्डो सिकाउन लाग्नु भएको हो बालबालिकाहरूलाई आज कार्यक्रमको आयोजना गरी तेक्वान्डो पोसाक वितरण गरिएको छ माउन्ट तेक्वान्दो संघ हङकङका अध्यक्ष मास्टर गणेश बहादुर गुरुङले सहयोग गर्नु भएको साग सुनाहरूलाईन्तरण गरिएको हो इलाका प्रहरी काले रत्नगरका प्रहरी निरीक्षक श्री कृष्ण पण्डेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विश्व पारा रचत पदक विचेता यादव कुमार चितुवन्ती क्वादो संघका उपाध्यक्ष सुदेव गिरी कुशाध्यक्ष प्रदीप श्रेष्ठ युवा उवासन र कार्य समितिका सदस्य शिवलाल श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो कार्यक्रम सहारा घरकी अध्यक्ष कुसुङ तिवारीको अध्यक्षतामा भएको थियो बालिकालाई गत साउन एकतिबाट निशुल्क टेक्वान्ड सिकाउन थालिएको प्रशिक्षक श्रेष्ठले बताउनुभयो उहाँले खेल सिकाउँदा बालिकाहरू स्वच्छ र अनुशासित हुने भएकाले सिकाउन थालिएको बताउनुभयो नेपाल ज्योतिष परिषद नारायणी अञ्चल कार्य समितिले आज पाँच बजे घोषणा पत्र जारी गर्दै नारायणी अञ्चल सम्मेलन चितवनमा सम्पन्न गरेको छ बुद्ध अन्तर्गत नेपाल ज्योतिष परिषदलाई कानूनी मान्यता प्रदान गरिने नेपाल राष्ट्रलाई हिन्दू राष्ट्र घोषणा गर्नुपर्ने ज्योतिषहरूमा पुनः आचार संहिताको पालनाको बे, व्यवस्था हुनुपर्ने त्यसै गरी सम्पूर्ण ज्योतिषहरूलाई प्रशिक्षण गराउने व्यवस्था सम्पूर्ण ज्योतिषहरूलाई संगठित रूपमा एकताबद्ध कराने व्यवस्था लगायत का बुधा जारी कर ज्योतिष परिषद नारे अंचल का कार्य समिति अध्यक्ष गोविन्द प्रसाद दुआड़ी जानकार द्वक्त सम्मेलन ज्योतिष परिषद नारे अंचल कार्य का अध्यक्ष ज्योतिष गोविंद प्रसाद दुआड़ी को अध्यक्षता में संपन्न भरतपुर दुईमा रहेको सर्वशक्ति वसधता ऋणी सहकारी संस्थाको अभियानले स्थानीय बासिन्दामा स्वास्थ्य चेतना बढ़ेको पाइएको छ सर्वशक्ति र नेशनल सिटी द्वारा आयोजना गरिएको पूर्ण शरीर परीक्षण होल बढ़ी चेकअप अभियानको समापन अवसरमा आज त्यस्तो चेतना वृद्धि भएको दावी गरिएको हो उक्त सहकारीका सदस्यहरूमध्ये दुई सय त्रेपन्न जनाले गत जेठ पन्ध्र गतदेखि असार मसान्तसम्म नेशनल सिटी अस्पताल नानघटमा होलबड़ी चेकअप गराएका थिए कार्यक्रम में बोलते सीटी का अध्यक्ष डा निर्मल लमीसाने सर्वशक्ति को अभियान पच्ची केही सहकारी के कई संस्था भी तस्वषय में प्रस्ताव लौन वहाँले सहकारी संस्थाका अध्यक्ष मित्र राज तुवाड़ीले उक्त कार्यक्रमपछि सहकारीको सदस्य संख्या वात्ते बढ़ेको दावी गर्नुभएको छ अस्पतालका अध्यक्ष समेत रहेका डाक्टर लामिसानीले परीक्षणको क्रममा पच्चीसनाको गभटर र मृगौलामा पत्थरी देखिएको पच्चीस जनामा थाइरोइडको समस्या देखिएको धेरै मृत्युपन को समस्या भेट जानकारी दूर सो कार्यक्रम में स्वास्थ्य परीक्षण बारे जानकारी दीद डाक्टर विनुमा श्रेष्ठ ने जांच कर सहिला एक सुना में तेसरो चरण को डिंबाशय को कैंसर 25 जनामा पाठ्यक्रमको सामान्य समस्या देखिएको बताउनुभयो अस्पतालका संचालक उपेन्द्र रिसालले स्वागत गरेको उक्त कार्यक्रममा सहकारीका स्वास्थ्य जाँच संयोजक विष्णु पण्डेलले कार्यक्रम कसरी बन्यो र कस्तो रह्यो भन्ने बारेमा जानकारी गराउनु भएको थियो चितवनको भरतपुर दुईमा मुख्य कार्यालय रहेको सर्वशक्ति बचत तथा ऋण सहकारी संस्था लिमिटेडले मुख्य गरी ओडा नम्बर दुई चारलाई आफ्नो कार्यक्षेत्र बनाएको छ नलप्रासीको नयाँ बेलहानी गाविसको अरुणखोला बस्टारमा डेंगूका बिरामी फेला परेका छन् फर्निचर उद्योगमा कार्यरत मजदुर बिरामी भई चितुन अस्पतालमा जाँच गराउँदा डेंगू फेला परेको हो जिल्लामा डेंगूका बिरामी भेटिएपछि अहिले जिल्ला स्वास्थ्य कार्यालयले सो क्षेत्रमा सचेतना कार्यक्रम लैसाने भएको छ बढी पुड़ा नभए नयाँ बिरामी फेला परेको हुँदा सो क्षेत्रमा सरसफाई र लामखुट्टी नियन्त्रणका कार्यक्रममा लैजाने तयारी भइरहेको जनस्वास्थ्य प्रमुख मुकुन्द गौतमले बताउनुभयो गत वर्ष पनि गैडाकोट मुकुन्दपुरमा डेङ्गु जिल्ला कृषि विकास कार्य चितवन पाँच महिनादेखि मत्स्य विकास विहीन बनेको छ जिल्ला कृषि विकास कार्य चितवनमा रहेका मत्स्य विकास हरिलाल भूषालले पद उन्नति भएर राष्ट्रिय प्राकृतिक तथा कृत्रिम जलाशय मत्स्य विकास कार्यक्रममा बालाजू गएपछि पद रिक्त भएको हो कृषि विकास कार्यालयका प्रमुख राशारम अधिकारीले रिक्त पदबारे कृषि विभाग र कृषि मन्त्रालयमा जानकारी गराइएको छिट्टै पदपूर्ति हुने दावी गर्नुभएको छ लोकसेवा आयोगबाट मत्स्य विकास अधिकृतको पद पूर्ति गरिने हुँदा कम्तीमा पाँच महिना लाग्न सक्ने जनाइएको छ कृषि मन्त्री हरिप्रसाद प्राजुलीले कृषिमा छुट्टाइएको बजेट कार्यान्वयन भएमा किसानलाई धेरै फाइदा पुग्ने दावी गर्नुभएको छ प्राजुलीले समाज नेपालले चितुवनको देवघातमा गरेको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै वहाँले अबदेखि कृषि कर्सामा छ भन्दा बढी ब्याज तिर्नुपर्ने बताउनुभयो दिनु नपर्ने बताउनुभयो मन्त्री प्रराजलीले बेरोजगारिता खटाउन युवाहरूको प्लायन रोक्न कृषिमा सहुलियतता ऋणको व्यवस्था गरेको बताउनुभयो वहाँले आर्थिक वर्ष दुई हजार एकहत्तर र बहत्तरको बचेटमा कृषि व्यवस्थापन गर्न वाणिज्य बैंकले लिने ब्याज छ भन्दा बढ़ी हुन नदिने त्यसमा चार प्रतिशत सरकारले अनुदान दिने व्यवस्था गरिएको बताउनुभयो यस्तै फरक सिंहमा कृषि मन्त्री प्राचीले रित्त रहेको छब्बीस जना सभासद मनोनयनको प्रक्रिया चित्तै हुने दावी गर्नुभएको छ कार्यक्रममा बोल्दै सर्वोच्च अदालतका न्यायाधीश गोपाल प्राजुरीले सबै नेपाली बीच बन्धुत्वको विकास हुन जरुरी रहेको बताउँदै सबै नेपालीवटै मालामा रहनुपर्ने धारणा व्यक्त गर्नुभयो बेलामा नेपाली कंग्रेसका नेता सुभाकर प्राचुरीले समयमा संविधान निर्माण गर्न सबै तर्फबाट सहयोग पुर्याउनुपर्ने बताउनुभयो नोरपरासी लोपोन्मो गिद्ध संरक्षण का डाइक्लोफिनेक औषधी को प्रयोग बारे संबंधित सरकार वाला संघ संस्था जिन्न क्षेत्र में अनुकमन तीव्र बनायान प्रकृति को कुचिक को गिद्ध पच्लो समय पशु उपचार प्रयोग डाइक्लोफिनेक औषधी का कारण लोप होने अवस्था में पोगे भिला का विभिन्न क्षेत्र का वेटनेरी उक्त औषधिको प्रयोग बारे अनुगमन गरिएको हो विश्व ज्योति विकास प्रतिष्ठान अनुप्राको आयोजना तथा नेपाल पंक्षी संरक्षण संघ काठमाडौँको सहयोग र जिल्ला पशु सेवाका अयका प्रमुख डाक्टर उत्तम आचार्य नेतृत्वका चोरीले त्रिवेणी बेलटाडी गोपीग झिमिरे भार वर्धघघाट र अनुगमन अनुगमन हो खुला सीमा भारण भारत बाद भिरी उक्त औषधि प्रयोग होना सकने भुगमन का क्रम में तस्त नभेटोल सी दुई हजार अड़सठी साल मग दई गते डाइक्लोफेनिक मुक्त जिला घोषणा कराइक्फेनिकल मुक्त जिला घोषणा करिए नागरिक में सचेतना को कमी का कारण कहीं कत उक्त औषधि प्रयोग होने भिला का विभिन्न ठाव गिद्ध रेस्टुरेट रेस्टुरेन्ट खोलिएकाले गिद्ध संरक्षणमा प्रयोग हुने भए पनि संरक्षणमा थप टिवा पुगेको गिद्ध संरक्षण संचालका केन्द्रीय उपाध्यक्ष यादव खनालले बताउनुभयो सद्भावना पार्टीले सरकारद्वारा ल्याएको आर्थिक वर्ष दुई हजार एकहत्तर बहत्तरको बजेट मध्य विरोधी भएको भन्दै बजेटको प्रतिलिपि जोलाएको छ बजेट कार्यक्रममा बधेसप्रति विभेद गरिएको भन्दै सद्भावना पार्टीका कार्यकर्ताहरूले प्रशीको बुद्ध चोकमा पार्टी कार्य बाटर रेस्केको जुलुस बुद्ध चोकमा पुगेर कोट सु गरी बचेट जलाएका थिए देशको कुल राजस्वको अस्सी राजस्व मध्य क्षेत्रबाट उठ्ने गरेको तर खर्च गर्ने बेला दश बजेट पनि विनियोजन नभएको आरोप लगाएका छन् बजेट सम्बन्धी विभिन्न बाह्रवटा कारण उल्लेख गरी बचेट मधेस र मधेसी विरोधी भएको पार्टी निकट किसान युवा र विद्यार्थी द्वारा जारी संयुक्त विज्ञप्तिमा उल्लेख गरिएको छ विज्ञप्तिमा राज्य पुनर्संरचनामा बजेट विनियोजन गर्नुभन्दा स्थानीय निकायको निर्वाचनका लागि बजेट विनियोजन गरिनु संघीयता विरोधी भएको जनाइएको छ त्यसै गरी विकासको लागि विनियोजित कुल छप्पन्न अरब रूपियाँ बजेटमा मधेस क्षेत्रमा करिब पाँच मात्र रहेकोमा विज्ञप्तिमा आपत्ति जनाइएको छ चितुमण्ड नल प्रासीका विभिन्न पाँचवटा जेसेसहरूको संयुक्त आयोजनामा साउन एघार गते भोलिदेखि सत्र गतेसम्म विविध कार्यक्रमका साथ संयुक्त जेसेस सप्ताह मनाइने भएको छ नानगढ़ जेसे जेसे जेसेस गीता नगर जेसेज गैडाकोट जेसेज पर्सा खैरेनी जेसेस र नानगढ लेडिज जेसेसको संयुक्त आयोजनामा हुन लागेको जेसेस सप्ताहको आइतबार एका औपचारिक कार्यक्रमका वेशटमा उद्घाटन गरिने मूल संयोजक नमराज भुइयालले जानकारी दिनुभयो प्रश्न छ नेपाल आउनु भएकी भारतीय विदेश मन्त्री सुषमा स्वराजको भ्रमणप्रति तपाईँको विचार के छ यी सकारात्मक छ देशको हितोला सी भ्रमण मात्रै हो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 पालो ट्राफिक खबरको यति बेला नानगढ टोणाबेरीगंज सड़क खण्ड खुल्ला छ त्यसै गरी नानगढ र मगलिन मोगलिन औ बिसी काठमाडौँ सड़क खण्ड मोगलिन दमौली पोखरा सड़क खण्ड र नानगढ़ प्रासी बुटवल सड़क खण्ड पनि खुल्ला छ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 मौसम सम्बन्धी जानकारी चितवन जिल्लाको भोलिको अधिकतम तापक्रम छत्तीस डिग्री सेल्सियस र न्यूनतम तापक्रम तेइस डिग्री सेल्सियस रहने मौसम पूर्वानुमान महाशाखाले सनाएको छ त्यस्तै भोलि दिउँसो खाम लागे तापनि बेलुका भने पानी पर्न सक्ने सम्भावना रहेको छ मौसम हेरी स्वप्रति सजग आफ्नो खेत बालीको काम गर्नुहुन किसानहरूलाई अनुरोध छ एस मौसम जारी हो। पालो सामुदायका वासको वर्षा शुरू भएसँगै डेङ्गुका बिरामी फेला परेका छन् चितवन अस्पतालमा जाँच गराउँदा डेंगू फेला पर्ने बिरामीको संख्यामा पनि वृद्धि भएको छ अन्य जिल्लामा पनि डेंगूका बिरामी भेटिएका छन् त्यसैले डेंगू रोग नियन्त्रण र न्यूनीकरण गर्न के गर्नु पर्ला भनेर आज हामीले सर्वसाधारणलाई सोधेका छौ सुनौ उनीहरूको आवाज सामुदायिक आवाजमा जस्ताको तस्तै डेङ्गु रोग नियन्त्रणको लागि सरकारले राम्रोसँग स्वयंसेविकाहरू खटाउनु पऱ्यो खटाउन त भयो तर पनि अलिक उनीहरूलाई तालिम दिएर स्वयंसेविकाहरू प्रत्येक घर घर गार गएर डेङ्गुको बारेमा हेरविचार गर्नु पऱ्यो यो डेङ्गु रोग अलिक अरू किसिमको रोगभन्दा संक्रमक हुनाले यसलाई अझ राम्रो तरिकाले प्रत्येक घर गार घर खोज खोज अन्तर गरेर हेर्नु पऱ्यो रोगलाई नष्ट गर्नु पऱ्यो र प्रत्येक जनताहरूलाई प्रभावकारी रूपमा जनचेतना जागरण गर्नु चाहिँ सरकारले गर्नु परेको चाहिँ यो जनस्थ्यलाई चाहिँ अनि त्यसपछि चाहिँ जिल्ला स्वास्थ्य स्वास्थ्यले चाहिँ पनि बढी तो गर्नु जोड दिनु पऱ्यो यो डेङ्गु रोगको बारेमा चाहिँ त्यहाँपछि कसरी रोग लाग्छ के कारण लाग्छ भन्ने कुरो पनि यो सम्पूर्ण जनताहरूलाई चाहिँ यो जनचेतना फैलाएर व्यापक रूपमा चाहिँ त्यो बारेमा छ अनि नियन्त्रण कसरी गर्ने नियन्त्रण कसरी कार लाग्छ भन्ने सम्पूर्ण गतिविधि चाहिँ यो फेरि भनेर बल्ल अनि यो गर्नु लाग्छ मलाई त बर्सातको बेलामा अब डेङ्गु रोग धेरै पाइएको हुन्छ अब त्यो डेङ्गु रोग रोक्नका लागि स्वास्थ्य खटाई गाउँ गाउँमा गएर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 कुनै कार्यक्रमको आयोजना गर्दै हुनुहुन्छ भने हामीलाई सम्झनुहोला हामीलाई सम्झने सम्झन फोन नम्बर हो सुन्ना छपना पाँच तिस साठी दुई सय पच्चिस पाँच तिरसठी तीन सय तीसको एक्स नम्बर सुन्ना छपना पाँच त्रिसठी तीन इन्टरनेटको सुविधा छ भने इमेल गर्न सक्नुहुन्छ मेल ठेगाना हो वस्तु अर्पण सबैका लागि सुनैका लागि रेडियो अर्पणसँगै इन्टरनेट अनलाइनमा के आसनी रहनु भएको जय गलेवर रियल इस्टेट एंड हाउसिंग प्रणाली द्वारा निर्मित कपूर कोलोनी